नमस्कार ध्रुवराज रोकिराखेको जीपमा पहिरोसँगै ढुङ्गा खस्ता आज बिहान रोल्पामा दुई सरकारी कर्मचारीको मृत्यु भएको छ रोल्पाको गोठीवाङ दुई फुर्से धारामा रोकिराखेको बा एक ज आठ चार दुई तीन नंबर को जीप में पहाड़ब पहरोसंगे ढुंगा खस्ता जीप में रहकर जिला प्रावधिक कार्य का, का इंजीनियर देवराज आचार्य रोही कार्य का कर्मचारी लोकेन्द्र खड़का के मृत्यु जिला प्रलय रोल्प का डीएसपी ओम बहादुर राणाले जानकारी दिनुभयो घटना आज बिहान साढे छ बजीतिर भएको हो दाङको लम्बाइबाट रोल्पा जाने क्रममा उक्त स्थानमा पहिरोले सडक वृद्ध भएपछि गाडी रोकेर बसेका थिए सोही समयमा माथिबाट दुईवटा ठुला ढुङ्गा गाडीमाथि खसेको थियो पहाड खसेका ढुङ्गाले लागेर दुवै सिनाको घटनास्थलमा राणाले जानकारी दिनुभयो जीपमा सवार चारजना मध्ये भुवन श्रेष्ठ घाइते भएका छन् भने जीप चालक सुभाष श्रेष्ठ सकुशल रहनाएको छ घाइतेको रोल्पा जिल्ला अस्पतालमा उपचार भइरहेको छ पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारिचकमा पहिरो जाँदा यातायात अवृद्ध भएको छ आज बिहान आठ बजेतिर खसेको पैह्रोका कारण यातायातका साधन सञ्चारमा आउन नसक्दा सयौं यात्रु अलपत्रमा परेका छन् अहिले डोजर लगाएर पैह्रो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ मुसलमान समुदायको पवित्र महिना रमजान सुरु भएको छ बुधबार राति चन्द्रमादेखि लगतै रमजान शुरू भएको हो आज बिहानदेखि मुसलमान समुदायले रोजा अर्थात् उपवास सुरु गरेका छन् यो पर्वमा मुसलमान समुदाय एक महिनासम्म रोजा बस्ने परम्परा छ रमजान सकेको भोलिपल्ट इद उल फित्र अर्थात ईद मनाउने चलन छ रमजान महिनाभरि बिहान सूर्य उदाएपछि पानी समेत पानीसमेत नपिरोस बस्ने गर्दछन् हुने खानेले नहुनेलाई दान गर्ने महिना भएकाले यसलाई बढी महत्त्वको साथ लिइन्छ विश्व जनसङ्ख्या दिवस आज किशोर अवस्थामा गर्भाधार सर्वाङ्गीण विकासमा व्यवधान नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ विश्वभरको जनसङ्ख्या र त्यसको आवश्यकता बारेमा चासो दिँदै हरेक वर्ष जुलाई एघारमा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ किशोर अवस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र व्यवस्थापन प्रभावित हुने भएकाले जनसङ्ख्या दिवसमा यो विषयमा जोड दिएको हो आफ्ना इच्छाले गर्भधान गर्न पाए मात्रै शिशुको जन्म सुरक्षित हुने र हरेक युवाको इच्छा र क्षमताको सम्बोधन हुने भन्दै यो वर्ष जनसङ्ख्या दिवसमा किशोर अवस्थामा हुने गर्भधानको विषयमा जागरूकता बढाउन खोजिएको राष्ट्रसङ्घले जनाएको छ भारतको मध्य प्रदेश सरकारले धर्म परिवर्तन गर्ने र गराउनेलाई कडा कानूनी कार्यवाहीको व्यवस्था सहितको कानूनको विधेयक पारित गरेको छ मध्य विधानसभाबाट पारित संशोधित विधेयक अनुसार जबरजस्ती धर्म परिवर्तनका लागि जरिमाना रकम दस गुणासम्म र जेल सजाय एक वर्षबाट बढाएर चार वर्ष पुर्याइएको छ यस बाहेक धर्म परिवर्तन गराउनभन्दा अगाडि जिल्ला न्यायाधीशको अनुमति लिनु अनिवार्य गरिएको छ प्रलोभनमा या जबरजस्ती धर्म परिवर्तन गराउनेलाई तीन वर्षको जेल सजाएर पचास लाख रुपियाँ जरिवाना तथा महिला अनुसूचित जाति जनजातिको हकमा जेल सजाएको अवधि चार वर्ष र जरिमाना एक लाख रुपियाँ थोकिएको छ यस्तै जिल्ला न्यायालयबाट लिखित अनुमति नलिई धर्म परिवर्तन गर्न या गराउन चाहनेलाई एक वर्ष जेल र एक हजार जरिवाना गरिने प्रावधान राखिएको छ र त्रिदेशीय क्रिकेट श्रृंखलाको उपाधिका लागि आज भारत र श्रीलङ्का भिन्नै भएका छन् लगातार दुई खेल गुमाएको भारतले पछिल्लो दुई खेलमा बोनस अंक अङ्कसहित जित निकाल्दै फाइनल पुगेको हो श्रीलंका र आयोजक वेस्ट इन्डिजको समान नौ अङ्क भए पनि रनडेडका आधारमा घरेलु टोली वेस्ट इन्डिज बाहिरिएको थियो